ले <sweak> उस्तै दुबई जान माया सान भैलो कि छिपिब दुबई जान बोलेपछि आइ भन्ने छैन डल्लाउने आफै गर्छु बिहे आफै गर्छु बल्लाउने सानोलाई मन लाग्दैन पठाउन गर्छामालाई कटाउ सानोलाई मन